प्राचार्य एवं शिक्षा वििकास आवासीय उच्च मध्यमिक विद्यालय रत्नगर तीर फोन शून्ना छपन्न पांच साठी सात सौ उनपचास पांच एकसठी नौ सौ पचपन्न अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोक्लो मेगा हर्ज र यो कार्यक्रम आधुनिक यात्रा हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक छ पाँचमा आधुनिक यात्राको अर्को एउटा रवि श्रृङ्खला भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा प्रतीक्षा मलाई थाहा नै छ आधुनिक यात्राको श्रृङ्खलामा रहेर हामी विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहेका तिनै चर्चित आवाजहरू तपाईँको माझमा राख्ने गर्छौँ र आज पनि तिनै चर्चामा रहेका बजारमा हालसालै आएका तपाईँले निकै नै मन पराउनुभएका तिनै चर्चित आवाजहरू लिएर आइसकेका छौँ आधुनिक यात्राको श्रृङ्खलामा र तपाईँले यति बेला आधुनिक यात्राको श्रृङ्खलालाई रेडियो अर्पण एकछि चार गरेर त्यसरी राख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अट गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु एउटा देखिने कर्णप्रिय आवाजबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै नै कर्णप्रिय आवाज निकै नै सुमधुर स्वर्के धनी गायिका हुनुहुन्छ मिलन अमात्ये यति बेला उनी चर्चित अनि निकै नै सुमधुर स्वर्के धनी गायिका मिलन अमात्यको सुरमा रहेको एउटा निकै नै कर्णप्रिय आवाज तपाईँको राख्न चाहन्छु जसलाई मुटुको अंश छानेकी थिए Do oh. कि थी है? उसे ले आजा आ जा शाह की थी जसलाई मुटुको अंश छानेकी थिए उसैले आज घात गर्यो निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकी लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो अझ भनौ तपाईँको मनको रेडियो रेडियो अर्पण एक सय चार थुप्रो र यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट वेडिओ अर्पन डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ र आजको यो श्रृङ्खलामा रहेर रह पनि तपाईँको लागि निकै नै कर्णप्रिय आवाजहरू जुन आवाजहरू अहिले नेपाली सुगम सङ्गीतको क्षेत्रमा निकै नै चर्चामा रहेका छन् तपाईँले अत्यधिक मन पराउनु भएको छ तपाईँको मनलाई सोएका छन् ती आवाजहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र यति फेरि पनि अर्को एउटा चर्चित आवाजलाई नै तपाईँको माझमा जोड्न चाहन्छु आफूलाई अग्र स्थानमा राख्न सफल भइसक्नु भएको छ निकै नै चर्चित निकै नै सुमधुर धनी गायिका अन्जु पन्त यति बेला उनै चर्चित गायिकाको सुरमा रहेको एउटा निकै नै मनमस्पर् आवाज तपाईँको माझमा राख्न चाहन्छु हेर्दा हेर्दै तिम्रो तस्विर बोल्यो अनि रहे tasbir <tries> bolo haniro ni herda herde jindoo tasbir bolo haniro ni athe kaati aadharule athe kaati aadharule bolo haniro ni herda herde jindoo tasbir जिन्दगी मेरो बिठोलो तिम्रो तस्विर बोल्यो हेर्दा हेर्दै तिम्रो तस्विर बोल्यो अनि रोय अति कादहरूले कुल्यो अनि रोएँ निकै नै कनप्रिय वास्तवमा अहिले सुनिसक्नु भएको छ वास्तवमै आफ्नो मान्छे आफूले आफ्नो ठानेको नजिकको ठानेको कोही व्यक्ति आफूबाट टाडा भइसके पछाडि पक्कै पनि मनमा चोट मनमा वेदना त हुन सक्छ नै तैपनि बाध्यता व्यवस्थाहरूसँग पनि हामीले सम्झौता गर्नुपर्छ कहिलेकाहीँ र यति बेला आधुनिक यात्राको श्रृङ्खलासँगै हुनुहुन्छ तपाईँ र श्रृङ्खलामा रहेर यस्तै यस्तै कर्णप्रिय आवाजहरू तपाईँको माझमा हामीले राख्ने गर्छौँ जुन आवाजले कहीँ न कहीँबाट पनि छोएको छ अझ भनौँ यी आवाजहरू सुन्दा कहीँ न कहीँ तपाईँलाई पनि कुनै न कुनै दिनको सम्झनाले झिस्काउन सक्छ ती आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि अर्को एउटा निकै नै कणप्रिय आवाज नेपाली सुगम सङ्गीतको क्षेत्रमा भर्खरै बजारमा आएका गीत सङ्गीतहरू आज मैले प्रस्तुत गरिराखेको छु र यो गीत पनि धेरै समय भएको छैन नेपाली गीत सङ्गीतको बजारमा भित्रिएको यति बेला तपाईँको लागि राख्न चाहन्छु भर्खरै बजारमा आएको भन्नुपर्छ निकै नै चर्चामा पनि राख्न चाहन्छु भइगयो मलाई बिर्सिदिएँ मैले बिर्सिदिएँ निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नुभएको छ आधुनिक यात्राको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसमा र आधुनिक यात्राको श्रृङ्खलामा रहेर रो यस्तै सुमधुर आवाजहरू तपाईँको माझमा राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खला सुनेर साथ दिनुभयो मसँगै रहिदिनुभयो यतिन्जेलसम्म तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र यतिन्जेलसम्म रहेर रो मलाई प्रविधि कक्षीमा साथ दिनुभएको थियो प्राविधिक मित्र राजले राजलाई पनि धेरै धेरै धन्यवाद दिन्छु राधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि विदा हुन्छु हवस् त नमस्कार